कष्ट सकियो सोचेँ हामी नै मकैको खपुल्टोमा बस्नुको औचित्य छैन त्यसैले गाउँको झजलको सजाउँदै झोला बोकेर लागे माछाको घरि बसपा गाउँ छ हुँदै मले खु अनि धादिङ बेसी दिउँसो एक बजे बस रुक्यो करिब तिन घन्टाको लगातार दौडाएपछि आन्पिसकेपछि पछि सडकको धुलोसँगै लुगा खेल्दै अर्को तिन घन्टामा घर पुगे लामै शरीरको सफाई अनि बुबाआमा सँगको बलाको सारिसकिनु पहिलो दिन सकियो आकि च्यान ओछ्यानमाथि पोल्टियो बिहान सँगै साथीभाइ जम्मा भए सबै सच्चै भएको हालखबर बुझियो त्यसपछि फेरि कलेज नजोडिएसम्म हल्लिने जीवन सुरु भयो गहिरी खेतको बिचमा घर अनि रिटायर हल्ला यिनै आधारमा गहिरी हल्दारको नामले बुवा आफूले आफैलाई चिनाउने कुनै बहादुरी काम त गरेको छैन तर पनि साथीहरूले आसफेन घरमा गहिरी हल्दारको कान्छे छोरो बुढापाकाले लाउरीको नाति मामा घरमा साइली जिराको छोरा भनेर चिन्थे ठक्कर दुःख यी सब चराको नाम जस्तो लाग्थ्यो त्यसैले होला आजसम्म यो थाप्लोमा नाम्लो परेको छैन जन्मरो यत्रो लाठी भइसक्यो अहिलेसम्म डल्लेको सिन्को उठाउँदैन यसले मम्मीले बारम्बार भन्नु डाइलोग भयो भयो नखरा सानै त छ पछि गरिहाल्छ नि काम अनि यो बुबाकोमा आयो बिहानभरि सुत्नु दिनभरि टिभी हेर्नु घुम्न जानु अनि आधा रातसम्म साथीभाइहरूसँग रमाइलो गर्दै ट्विटर फेसबुकमा रम्नु मेरो गाउँ हुँदाको यो दैनिकी थियो एकपट्टा चुरोट जम्बो बोतल छ्याङ सँगै लप डाँडामा पाँच सातजना एघार बाह्र बजीसम्म त कहिले एक बजीसम्म हुन्थ्यो एक, एक गिलासको हल्का रेम ट्विटर फेसबुक चलाउन मलाई असाध्यै मन पर्थ्यो एक दिन रम्रम रमाइलोमै थिएँ एउटीले मेरो पेज लाइक गरेँ धेरै बेर गरिएर हेरे चिनेन फोटो हेर्न नमिल्ने बनाकी रहेछ त्यसैले फोटो हेर्ने बारेमा फ्रेन्ड रिक्वेस्ट पठाइयो अनलाइनै रहेछ एक्सेप्ट गरी पनि हाल्यो हाई हेलो अटो सुरु भएको च्याट लिन थाल्यो सामान्य चिन्तान पनि भयो मिठो मिठो कफ गर्न च्याम्पियन रहेछ राति दस बजीतिर बाई भन्थे म पनि न्यु थापेर बाह्र बजीसम्म अनलाइन राखिदिन्थेँ मिठो गफ सुन्न घर बाइपास काठमाडौँ अढाई बाह्र म्यानेजमेन्ट उमेर सोह्र भन्थे हेर्नमा राम्रै देखिन्थेँ नाम भनिराख्न मैले जरुरी ठानिनँ रमाइलो कुरा गर्थेँ त्यसैले बेलुकाको आठ बजीदेखि रातिको बाह्र बजीसम्मको समय उसकै लागि छुट्याइदिए दिन सदा जैवित थियो रात परेपछि मिठा मिठा गपसुर हुन्थ्यो यो कस्तो लत होला है सुरुको धुवा पर्दा पनि बमिट आउँछ तर तिम्रो कुलतमा फँसेको थाहा पाइन मेरो सकिएको सोझो प्रयासमा कमी आएको थिएन अझ त्यस्तै सोझोपन पनि अनि साथसाथै अन्तछेरी खेलेर रात नै घटाउँथ्यो म पनि गफ ठेल्दिन्थेँ सकिएको नम्बर एक गफाडी है हजुर त भनेर उल्टो उसले गफि हाल्थेँ गफै सुरमा नम्बर छ्याटमा शार्थ मात्रै होइन फोनमा पनि उसले मिठो गफ लाउनमा माइर थिए तिर्नुदेखिको त्यो फोनले धेरै नजिक बनाइसकेको थियो पिएको कुरादेखि भूत भविष्य सब गुना सुनाउँथ्यो त्यसैले होला फोनमा कुरा गरेदेखि फेसबुकमा मिस्यू किस्यू लभ यू, किस यी सबै शब्द साधारण भन्न थालेका थिए म भेट्ने कुरा गर्थेँ आफ्नै मान्छेले भेट्न पर्छ र मुटुभित्र खोजा म त्यही छु नि भन्थेँ अरू के चाहियो र म त उलेको पानी भनिहाल्थेँ मैले त्यो मिठो अनि मायाल्यो अनि त्यो बलाएको मलाई एक भनिसकेको थियो तिनौँ सय रुपियाँ उसैसँग मोबाइलमा खर्च हुन्थ्यो दिउँसो फेसबुक खोल्दैन थिए बेलुकाले चार चुकाउन तर एक <स्पुक> दिन फेसबुकमा फोटो ट्याग भएको रहेछ साथीहरूसँगको सिधाभन्दा फोटोमा दुई चारवटा लोकलको बोतल मात्र होइन मेरो हातमा सानो सेतो कागजको टुक्रो जस्तो बस्ती थियो खोइ कताबाट चिनिन्छ चुरोट नै भनेर अचानक पनि मलाई चुरोट खाने मान्छे मन पर्दैन कति दिन डाँटेर राख्न सक्छु कति ट्रस्ट गरेको के मैले तिमीलाई है भयो अबदेखि बोल्नु पर्दैन लो बर्बाद कुरा छल्न मैले नै झोक गरिदिएँ पर तिमीलाई छोड्न सक्छु तर चुरोट नसक्नु झोक सिधा बुझिन्छ यु हट मी आई एम नथिङ फर यु भन्दै रिसाइ सकेको फकाएँ सम्झाएँ तर मेरो सम्झाएको नै उल्टो अर्थ लगाएर अफलाइडिए दिन दुई दिन पाँच हुँदै हप्ता पुग्यो फोन अफ गरेर बेपत्ता भए सोह्रौँ दिन बेलुका बल्ल का अनलाइन मन फेर आए जस्तो जे कुरा गर्दा पनि म त्यो तर्किन थालेँ बिस्तारै पर पर हुन थालि फोन गर्दा फोन नउठाउने बल्लै उठ्यो भने अल्छी लाग्यो मलाई तिमीसँग बोल्न मन छैन जस्ता कुरा गरेर फोन काटिदिने मेसेज हेरेर रा छोडिदिने रातभरि हुने च्याट दस पन्ध्र मिनटमा सेमित हुन थाल्यो त्यही पनि कहिलेकाहीँमा भ्यालेन्टाइन आउँदै थियो पर्पस डेको दिन हो अब गल्ती त भइहाल्यो अब यस्तै पाराले हाम्रो सम्बन्ध बन्ने भन्दा बढी बिग्रिन्छ त्यसैले बिग्रेको चीट सम्बन्धलाई छिटोभन्दा छिटो सुधार्नुपर्छ ठानेर सुरत छोडिदिने बाचा सेत मुलुक प्रेम प्रस्ताव राख्ने डियर पुन्टी तिम्रो लागि म पछि अनि मेरो लागि थिएँ तर हामीले भेटबिना पनि एकअर्कालाई लाग्छ चिनिसकेका छौँ च्याटमा त छँदैछ अझ फोनमा समेत तिम्रो बोलीमा परिचित हुन पाउँदा लाग्यो तिमी मेरी हो न तिम्रो वे एवरी एवरी एवरी हो वेआर मेयर फ्री छ त तिमीलाई के हुन्छ त भन्न सक्दिनँ तर मैले तिमीलाई एभ्री सेकेन्ड एभ्री मोमेन्ट एभ्री टाइम मिस गरेँ त भनिदिएँ तर नसम्झेको पर्छ तिम्रो खुसी नै मेरो खुसी हो जही लाग्छ त्यसैले तिमीलाई खुसी पार्नु मेरो कर्तव्य ठानु अझदेखि एकचोटिमा एउटै खिलले चलाउने चुरोट एकैचोटि बट्टै चलाइदिएँ अब गर्ने त परको कुरा अर्कै नै पनि हेर्दैन यो मेरो बाजा भयो तर तिमीले यो मेरो मेसेज हेरेर छाड्दा यस्तै आउन ढिलो हुँदा कुन उठाउन अल्छी लाग्छ भन्दा लाग्छ मेरो कारणले तिमी साह्रै नै हट भएकी छौ तर सोच त तिम्रो जस्तै मेरो पनि जीवन छ अनि मैले पनि जीवन बिताउने सपना देखेको छु हाम्रो सम्बन्धमै आँच आउने त्यो नाथे चुरोट पनि छन नसक्ने ना नावर त ना नि म यसरी हाम्रो सम्बन्ध राम्रो हुँदैन कुन्टु मैले जस्तै मेरो लागि पनि तिम्रो तेलमा अलिकति ठाउँ राख दिनमा दुई मिनट टाइम मेरो लागि खर्च गरिदियो मेरो मेसेज रिप्लाई गर्ने गर फोनमा एकछिन बोल्दैमा हामी सानो हुने त होइन क्यारे <Oracle playthrough> मेरो एक्कासी लामो मेसेज आउँदा पढ्न झाउलायो होला तर बिचरा बुबुरो जानी नसानी गरेको गल्तीलाई त सुधार्न सकिन्छ नि हो अझै हामी त झनै बुझ्छ कि मान्छे यो सानो गल्तीलाई सुधार्न देऊ या जीवन जिउन त अझै धेरै छ नि उस्तै त तिम्रो त्यो मिठो बापमा पागलै जस्तो बुझ्छ कि यी सब आज अ पर्पोज मनदेखि भन्दैछु मन आयो अहिले really न सोचेर रिप्लाई देऊ त्र सहित पठाएको म्यासेजको केही अंश थियो अन्तिममा लेखेको थिएँ सोचेर रिप्लाई दिउन हो अहिलेसम्म पनि सोचिरहेकी छिसैलाई बिर्सिन पाछा तोडेर भर्खरै हामीले मेरो पहिलो प्रेम प्रस्ताव शीर्षकको लेख वाचन गरौँ सुन लेखलाई आशिन थपलियाले लेख्नुभएको हो लेख उहाँकै वेबसाइटबाट लिएको हो